री पाँच विषयमा मात्रै एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरोहरणी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल नम्बर अन्ठानब्बे चार बान्न छ्यालिस र अन्ठानब्बे नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ मध्रुव राज चितवन राष्ट्र निकुञ्जमा बाघको सङ्ख्या घटेको छ बाघ दिवसका अवसरमा आज सौरामा आयोजना गरेको बाघ गणना सार्वजनिक कार्यक्रममा अघिल्लो गणनाभन्दा अहिले गरेको गणनामा बाघको सङ्ख्या पाँचले घटेको नेकुञ्जले जनाएको छ अघिल्लो गणनामा बाघको सङ्ख्या एक रहेकोमा अहिले घटेर रह। एक सय झरेको छ त्यस्तै चितवन राष्ट्र नेकुञ्जसँग जोडिएको पर्सा वन्यजन्तु आरक्षणमा भने बाघको सङ्ख्या बढेको छ अघिल्लो गणनामा चारवटा रहेको बाघ बढेर सातवटा सातवटा पुगेको हो राष्ट्रिय निकुञ्जल तथा वन्यजन्तु संरक्षण विभागका उप टीकाराम अधिकारीलेकुञ्ज र पर्सा वनजन्तुमा रहेका बाघको गणना सार्वजनिक गर्नुभएको थियो त्यसै गरी बाँकी चार बर्दिया राष्ट्रिय निकुञ्जमा र शुक्लाफाटा वन्यजन्तु आरक्षमा सत्रवटा औसत बाघको सङ्ख्या रहेको सो अवसरमा जानकारी गराइएको थियो उपमहानिर्देशक अधिकारीले कार्यक्रममा सार्वजनिक गर्नुभएको तथ्याङ्कमा सर्वेक्षण गरेका पाँचवटा राष्ट्रिय आरक्ष का मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा कुल बाघको औषध संख्या एक सय अन्ठानब्बे देखिएको छ यसअघि सन् दुई हजार दसमा एक सय बहत्तरवटा बाघको औषध सङ्ख्या निकालिएको थियो देशभरको तथ्याङ्कलाई हेर्दा सत्ताइसवटा सोता बाघ बढेको सोवसरमा जानकारी गराइएको थियो बाघको न्यूनतम सङ्ख्या एक र अधिकतम सङ्ख्या दुई देखाइएको छ यस वर्षको बाघ सर्वेक्षणका लागि नेपाल सरकारका नेकञ्ज आरक्ष जिल्ला वन कार्यालयका कर्मचारी राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरू विश्व वन्यजन्तु कोष नेपालका कर्मचारी नेपाली सेना स्थानीय उपभोक्ताहरू प्रकृति पथ प्रदर्शकहरू आयका विद्यार्थी गरी दुई सय अडसठीजना सम्पन्न रहेको अवसरमा जानकारी दिएको थियो दुई माघ तेइस गतिदेखि दुई हजार सत्तरी जेठ बाइस गतिसम्म गरेको सर्वेक्षणमा क्यामरा लगायतका उपकरण खरिद गरी समेत गरी तिन करोड पचास लाख खर्च भएको कार्यक्रममा का जानकारी गराइएको थियो बागणनाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष विश्व वन्यजन्तु कोष नेपाल र युएसआइडी हरियो वन कार्यक्रमले आर्थिक सहयोग गरेका हुन् सन् दुई हजार रसियाको सेन्ट पेट स्वर्गमा भएको बाघ पानी देशका राष्ट्र प्रमुखहरूको सम्मेलनमा सन् दुई हजार बाइसम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता अनुरूप संरक्षण कार्यलाई अगाडि बढाइँदै आइएको छ क्यामेरा ट्रेपिङ प्रविधिबाट बाघको गणना गरिएको थियो काठमाडौँ चितवन र बर्दियामा आज एकैसाथ कार्यक्रमको आयोजना गरी बाघ गणनाको तथ्याङ्क सार्वजनिक गरिएको हो चितवनको सौरामा आयोजित बाघगणना एवं सम्मान कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व सचिव उदय राज शर्मा विभागका संस्थापक महानिर्देशक विश्वनाथोप्रे चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्मा चितवन राष्ट्र निकुञ्जका निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर परियार निकुञ्जका प्रमुख संरक्षण अधिकारी कमल जङ्ग कुमार लगायतले एकल प्रयासबाट संरक्षण सम्भव नहुने हुँदा सबै एकजुट भएर संरक्षणमा लाग्नुपर्ने बताउनु थियो सो अवसरमा विभिन्न दलका प्रमुख एवं प्रतिनिधि पर्यटन व्यवसायी संरक्षण क्षेत्रका विभिन्न व्यक्तिहरूले आफ्नो धारणा राखेका थिए कार्यक्रमता तथा वातावरण संरक्षण क्षेत्रमा विभिन्न ढङ्गबाट योगदान पुर्याउने चारजना पत्रकार सहित बाहन्न जनालाई सम्मान गरिएको थियो सम्मानित हुनेहरूमा राष्ट्र सचिवका प्रतिनिधि नारायण अधिकारी नवलप्रासीका प्रतिनिधि विद्रोही गिरी नागरिक दैनिकका रमेश कुमार पौडेल र गोर्खापत्र दैनिकी शान्ता अधिकारी रहेका छन् राष्ट्रिय घर बहाल ऐन तत्काल ल्याउनु नेपाल घर बहाल उपभोक्ता मञ्चमा आबद्ध व्यवसायहरूले माग गरेका छन् नेपाल घर बहाल उपभोक्ता मञ्च जिल्ला कार्य चितवनको दोस्रो साधारण सभा एवं विशेष महाधिवेशनमा बोल्दै उनीहरूले राष्ट्रिय घर बहाल ऐन नहुनाले आफरको व्यवसाय धराफमा परेको गुनासो गरेका हुन् साधारण सभाको उद्घाटन सत्रमा बोल्दै उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले व्यवसाय र घर मालिक बिच लिखित सम्झौता हुन सक्यो भने तत्कालका लागि यो समस्या कम हुने बताउनु भयो बोल्दै आन्तरिक राजस्व कार्य चितवनका प्रमुख प्रेम उपाध्यायले घर बहाल उपभोक्ता मञ्चले उठाएका विषयमा आफूले पहल गरिरहेको बताउनु त्यस्तै नेपाल घर बहाल उपभोक्ता मञ्च जिल्ला कार्य समिति अध्यक्ष का शङ्कर कोइरालाले लाखौं लगानी गरेर व्यवसाय सञ्चालन गर्यो कुन बेला घरबेटीले उठाउने हो भन्ने सधैँ समस्यालाई पिरोल्ने गरेको बताउनु दोस्रो साधारण सभामा नेपाल घर बहाल उपभोक्ता मञ्च जिल्ला कार्य का सचिव माधव पौडेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विष्णु प्रसाद आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो सरसफाई शुल्कको विरुद्धमा आज भरतपुर नगरपालिकाको कार्यालयमा लगाएको ताला खुलेको छ आज बिहान दस बजीदेखि लगाएको ताला दुई घण्टापछि खुलेको हो सरसफाई शुल्कको विरुद्धमा रहेका टोलवासीहरूले कार्यालयमा तालाबन्दी गरेका थिए नगरपालिकाले धोरीमा आधारित सरसफाई शुल्क लगाएपछि नगरपालिका कार्यालयको मल गेटमा तालाबन्दी गरिएको थियो गेटमै तालाबन्दी भएपछि कार्यालय आएका कर्मचारी कार्यालयमा दुई घण्टा छिर्न पाएनन् तालाबन्दीको समयमा नगरपालिकाका कर्मचारीहरू गेटमै बसे सरसफाई शुल्क र खानेपानी महसुल बढाउन नहुने अडानमा छन् साउन महिनाको दोस्रो सोमबार आज चितवन नवलप्रासित नेवघाट धाममा बोलबम जानेहरूको भिड लाग्यो हजारौँको सङ्ख्यामा दर्शनार्थीहरू देवघाटमा बोलबम मेला भर्न पुगेका थिए साउने सोमबारको व्रत लिने भक्तजनको आज चितवन लगायत देशभरका शिव मन्दिरमा बिहानदेखि घुइँचो लागेको थियो साउन महिनामा पर्नेहरेक सोमबार व्रत बसे मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ देवघाटमा बोलबम मेला भर्न भारतसहित देशका विभिन्न जिल्लाबाट भक्तजनहरू आइपुगेका छन् मेला व्यवस्थित बनाउन देवघाट क्षेत्र विकास समितिले सयौँको सङ्ख्यामा स्वयंसेवक परिचालन गरेको छ भने नारायणी नदीमा पानीको भाव उच्च रहेकाले नदी किनारमा मात्र नहुन आग्रह गरेको छ दर्शनार्थीको भिड बढेसँगै हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरी, गरी। देवघाट क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् यसबिच धार्मिक एवं पर्यटकीय क्षेत्र देवघाट पुगेका भक्तजनले पार्किङ शुल्कमा ठगिनु परेको गुनासो गरेका छन् पहिलो सोमबार जस्तै आज भक्तजनहरूले निर्धारित शुल्कभन्दा बढी शुल्क तिर्न बाध्य भएको गुनासो गरेका हुन् देवघाट क्षेत्र विकास समितिले लगाएको ठेक्का अनुसार साइकलको पाँच रुपियाँ मोटरसाइकलको दस रुपियाँ साना सवारी साधनको पच्चिस रुपियाँ र बस ट्रक जस्ता ठुला सवारी साधनको पचास रुपियाँ शुल्क निर्धारण भए पनि अहिले सो स्थानमा साइकल बाहेक मोटरसाइकलको तिस रुपियाँ र अन्य सवारी साधन सबैको पचास रुपियाँ शुल्क लिएर धारणले गुनासो गरेका छन् पत्रकार वीरेन्द्रमणी पौडेलद्वारा लिखित पुस्तक समय सन्दर्भबारे नासा मनोरोग तथा क्षारीरोग विशेषज्ञ डाक्टर सेपी शेडाले से नयाँ अवधारणा सार्वजनिक गर्नुभएको छ आज आ नानघटमा आयोजित एक कार्यक्रमका बिच डाक्टर सेडाईले यो पुस्तकले मानसिक तनाव कम गर्न र आत्मबल बढाउन सहयोग गर्ने बताउनुभयो पछिल्लो समयमा मानिसको प्रविधि परिवर्तन हुँदै गएको अवस्थामा उनीहरूलाई मानसिक तनाव कम गराइ आफ्नो कार्यमा लाग्न सहयोग गर्ने बताउनुभयो पछिल्लो समय आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै जानुको मुख्य कारण निराशा भएको बताउँदै उहाँले यसबाट मुक्ति पाउन पुस्तक निकै सहयोगी बताउनुभयो Music संघीय समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति चितवनले विभिन्न पाँच माग जिल्ला प्रशासन कार्यालय चितवन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ चार दल समेत उच्च स्तरीय राजनैतिक संयन्त्र खारिज गर्नुपर्ने एघार बुधी सहमति र पच्चिस बुधी बाधाडकाउ आदेश खारिज गर्नुपर्ने चुनावको विपक्षमा रहेका दलहरूलाई सहमतिमा ल्याई चुनाव गरिनुपर्ने लगायतका मागहरू राखेर सरकारलाई ज्ञापन बुझाएको संघीय समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश गिरीले जानकारी दिनुभयो निर्वाचन को विपक्ष में रहकर दलह सहमति मान लाई चुनाव करिए चुनाव सफल होना नदिने संघीय सजवादी पार्टी जनावदल राजनैतिक सम्मेलन को मध्यम मेरे निने भार्टी सरकारलाईना मगबारे ध्यान दिन आग्रह अखिल नेपाल संघ संस्था तथा बैंक वित्तीय श्रमिक संघ स्कूल अफ हेल्थ साइंस इकाई कमिटी भरतपुर के आपर को माग पूरा नदी आज स्कूल अफ हेल्थ साइंस कलेज को प्रशासन कार्य अगाड़ी आठ घंटा धरना दिन बिहान नौ बजेदी सांज बजे बजेसम धरना दैंपस प्रशासन ने आफर को जायज मागर को संबोधन नगर को भे कर्मचारी धरना दईल जेठ सोलह गति कैंपस प्रशासन समक्ष सेवा शुक्रक वृद्धि कर स्थायी लगाय का विभिन्न आठ बदले मागे थी विभिन्न समय में विभिन्न किसिम का आंदोलन का कार्यक्रम भोलिदी कैंपस को मोल गेट में धरना में बस्ने रहे इकाई का अध्यक्ष तिल बहादुर देवजा जानकारी दू जिल्ला विकास समिति चितवनमा रहेको सूचना तथा अभिलेख केन्द्र एवं पुस्तकालय अहिले अव्यवस्थित बन्दै गएको छ जिल्ला विकास समिति चितवनले व्यवस्थापन गर्न नसक्दा पुस्तकालयको अव्यवस्थित बन्दै गएको हो दुई हजार उनासाठी सुरु गरेको सो पुस्तकालयमा अहिले जिल्ला विकास समिति चितवनले कर्मचारी राख्न नसक्दा यस्तो समस्या देखा परेको हो पुस्तकालयमा अहिले कुनै पनि पत्र राखिएको छैन भने भएका सामानहरूको पनि राम्रोसँग व्यवस्थापन गर्न सकिएको छैन आएको स्थानीय आए पत्र पत्रिकाहरूलाई कक्षमा नै राखिने गरिएको छ जसका कारण पुस्तकालयमा पुग्ने पाठकहरू निराशा लिएर फर्कन बाध्य छन् अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ संरक्षणका लागि ठुलो धनराशि खर्चे पनि चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या घट्नुलाई तपाईँ के भन्नुहुन्छ ए चोरी सिकारी बढेपछि यस्तै हो बी वन अतिक्रमण रोक्न नसक्नुको प्रतिफल र सी बिग्रादो वातावरणको प्रभाव जसको ज मोबाइल को मैसेज बॉक्स अर्पण को संक्षिप्त स्वरूप आर एप करी आपूलाईस टाइप गरी पचपन में पठान सकू अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे बुलेटिन में प्रस्तुत करने ट्राफिक यति बेला नारायण सडक खण्ड खुला छ त्यसै गरी नानुसी काठमाडौँ शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस ट्राफिक खबरसँग हामी स्थानीय समाचारको अन्त्यमा छौं तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको का आयोजना गरिदिन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय एकतिस तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो अर्पण न्युज सबैका लागि सधैँका लागि रेडियो इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्लु पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज विमस्कार र्निंगडेमी मैथ साइंस रनरी पांच विषय में मेएलसी प्लस टू करना पाइने साथ ही इंग्लिश जापान